तपाईँले सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक थुप्लो पाँच मेगा र यो कार्यक्रम मेरो रचना प्रगति र उन्नति गर्ने चाहनाको हिसाब थियो प्रगति र उन्नति गर्ने चाहनाको हिसाब देऊ करोडौँती नेपालीको सपनाको हिसाब देऊ प्रगति र उन्न उन्नतिको गर्ने चाहनाको हिसाब देऊ करोडौँती नेपालीको सपनाको हिसाब देऊ सहिदको रगत र बलिदानी बिर्सिदेऊ सहिदको रगत र बलिदानी बिर्सिदेऊ बा आमा टुराका वेदनाका हिसाब देऊ करोडौँ ती नेपालीको सपनाको हिसाब देऊ हिजो चप्पल लगाउने महलमा बस्ने भयो हिजो चप्पल लगाउने महलमा बस्ने भयो कति लुट्यौँ देशको त्यो खाजानाको हिसाब देऊ करोडौँ ती नेपालीको सपनाको हिसाब देऊ लुछाचोड्यौँ गऱ्यो सधैँ कुर्ची माथि पुगेपछि लुछाचोडी गऱ्यौ सधैँ कुर्ची माथि पुगेपछि लत्याएको जनताको भावनाको हिसाब देऊ करोडौँ ती नेपालीको सपनाको हिसाब देऊ अब फेरि भोट माग्न आयो भनेदेखि यही भन्छु अब फेरि भोट माग्न आयो भने यही भन्छु खेरा गा सफलता को हिसाब को हिस्ब र रनति करने चाहना को हिस्ब दे करोड़ौ ती नेपाली को सपना को हिस्ब दे ती ने पाली को, प्रिय साहित्यिक मन नमस्कार अनि साहित्यिक अभिवादन गर्न चाहन्छु कार्यक्रम मेरो रचनाको पर्खाइमा बस्नुभएका तपाई सबै सबैलाई भेट्नको लागि आज पनि आइसकेका छौँ प्राविधिक मित्र विष्णुसँगै म छु तपाईकै साहित्यिक मित्र दिपेन्द्र प्रिय मित्र तपाईँ सुनिराख्नुभएको छ तपाईँकै लोकप्रिय सामुदायिक रेडियो रेडियो अर्पण एक सय सँगसँगै तपाईँले हामीलाई इन्टरनेट अनलाइनको डब्लु डब्लु पनि विश्वभर एकैसाथ सुनिराख्नु भएको छ कार्यक्रम मेरो रचना आउने गर्छ हरेक साताको आइतबार बिहान दस बजेको अर्पण समाचारपछि करिब करिब एघार बजीसम्म यो बसाइँ यो बस्ती बस्नको लागि तपाईँसँगै आउने गर्छौँ र तपाईँसँगै बोल्ने गर्छौँ तपाईँको त्यो भावनाहरूमा तपाईँको त्यो साहित्यिक सिर्जनाहरूमा बग्ने गर्छौँ र साहित्यिक डुङ्गामा हामी चढ्ने गर्छौँ सहयोग गर्ने गर्छौँ यही समयमा रहेर तपाईँका जीवनका भावनाहरू तपाईँका ती जीवनका भावनाहरू सधैँका लागि अमर रहन्छन् अनि तपाईँका ती रचनाहरूले सधैँभरि जीवन पाइराखेका हुन्छन् ती जीवन रूपी भावनाहरूमा हामी आवाज मिसाउने गर्छौँ तपाईँका ती भावनाहरूमा तपाईँका ती मनका ती कोमल भावनाहरू हामी बग्ने गर्छौँ यो कार्यक्रममा रहेर सँगसँगै तपाईँले पठाउनुभएका तपाईँले अत्याधिक रुचाउनुभएका सामूहिक गजललाई हामी यो स्थानमा रहेर यो बसाइँमा रहेर पनि वाचन गर्ने गर्छौँ कार्यक्रमको अन्तमा र कार्यक्रममा रहेर हामी तपाईँकै साहित्यिक रचनाहरूलाई आज पनि वाचन गर्नेछौँ र तपाईँका ती रचनाहरू आज पनि मेरा पोल्टाभरि छन् ती स साहित्यिक रचनाहरूलाई आज पनि तपाईँका ती मनरूपी आसनबाट सिर्जिएका ती भावनाहरूलाई म कार्यक्रम मेरो रचनाको बसाइमा रहेर रहे चाहिँ आज वाचन गर्नेछु कार्यक्रमको सुरुवातमा भने यो मिठो आवाज तपाईँको लागि राख्न चाहन्छु प्रगति र उन्नति गर्ने चाहनाको हिसाब देउ नेपालीको सपनाको हिसाब आज तपाईँ र मैले खोज्नुपर्छ र यही देशमा आज एउटा मान्छे खोज्नुपर्छ तपाईँ र मैले कि देशलाई माया गर्ने त्यो पुस्तालाई खोज्न सक्नुपर्छ प्रिय मित्र यो बसाइमा रहेर यो मिठो आवाज तपाईँको लागि जिर यो देश मोटा मनीष को जी जा मा तपाईँ र म जाग्नुपर्छ नेपाल आमाको त्यो आँसुलाई पुस्नको लागि आज आमाले हामीलाई नै खोजिराखेको छ प्रिय मित्र तपाईँ र मनै जागेन भने आज देशले अस्तित्व पाउन नसक्ने अवस्थामा देश पुगिसकेको छ र तपाईँलाई यो थाहा छ कि आज तपाईँ र मेरो प्रगतिलाई नेपाल आमाले धेरै रुचाउनेछन् राजा बुद्धको जन्म फेरि हुनुपर्छ र त्यही बुद्ध जसले शान्तिको कामना गरिराखेका छन् बुद्ध जसले आज एक एकजना मानिस जन्माउनुपर्छ राजा सहिदको त्यो बलिदानलाई बिर्सिएर हाम्रा अग्रजहरू अगाडि बढिराखेका छन् तरै पनि देशले अस्तित्व पाउनको लागि देशले शान्ति पाउनको लागि अझै सकिरहेको अवस्था छैन कुर्ची ताना तान बसिराखेका छन् र कुर्चीको त्यो लोभ लालच गर्दै देशलाई अगाडि बढाउन नसक्ने स्थितिमा भैभव गुज्रिराखेका छन् त्यसैले प्रिय मित्र तपाईँ र मैले आज नेपाल आमालाई सिक्नु सिक्नुपर्छ ऊ आफ्नै घरमा आगो लगाउँछ ऊ आफ्नै घरमा आगो लगाउँछ सम्पत्ति आफन्त सबै गुमाउँछ ऊ आफ्नै घरमा आगो लगाउँछ सम्पत्ति आफन्त सबै गुमाउँछ गरिबले गर्दा एउटा बाउले गरिबले गर्दा एउटा बाउले आफ्नै सन्तान परदेश पठाउँछ ऊ आफ्नै घरमा आगो लगाउँछ ममाथि बितेको पीडादायक घटना म माथि बितेको पीडादायक घटना सम्झिँदा निर्दोष आँखा फसाउँछ सम्पत्ति आफन्त सबै गुमाउँछ ऊ आफ्नै घरमा आगो लगाउँछ यहाँ सम्मान उसैले पाउँछ यहाँ सम्मान उसैले पाउँछ जसले मिठो संगीत सुनाउँछ ऊ आफ्नै घरमा आगो लगाउँछ सम्पत्ति आफन्त सबै गुमाउँछ लेखे र पैसा फलाउन सकिँदैन लेखेर पैसा फलाउन सकिँदैन र पनि अभागी कलम चलाउँछ ऊ आफ्नै घरमा आगो लगाउँछ सम्पत्ति आफन्त सबै गुमाउँछ ऊ आफ्नै घरमा आगो लगाउँछ गरिबीले गर्दा परदेश आफ्नो परदेशमा आफ्नो छोरा पठाएका कुराहरू आफ्नै सन्तानलाई परदेश पठाउँदा अनि ती पीडादायक घटनाहरू सम्झिएका छन् यो गजलमा सम्झिरह ती निर्दोष आँखाहरू रसाएका कुराहरू छन् यहाँ सम्मान उसैले पाउँछ जसले मिठो सङ्गीत सुनाइराखेको अवस्था हुन्छ अनि आफ्नै घरमा आगो लगाउँछन् मानिसहरू र आफ्नै सबै आफन्त अनि सम्पत्ति सबै गुमाइराखेको अवस्था हुनसक्छ निकै सुन्दर गजल र यहाँनिर मैले वाचन गरेँ शिवागिरिजीले चितवन चितवनदेखि पठाउनु भएको यो मिठो गजललाई यहाँ यो बसाइमा रहेर वाचन गरेँ हाल उहाँ मलेसियामा हुनुहुन्छ र मलेसियामा रोजगारीको सिलसिलामा उहाँ मलेसिया पुग्नु भएको छ र उहाँको रचनालाई यो बसाइमा रहेर मैले वाचन गरेँ र अन्तमा उहाँले लेख्नुभएको छ कार्यक्रम मेरो रचना म सधैँ सुन्ने गर्छु इन्टरनेटमा सुन्ने गर्छु भनेर पनि लेख्नु भएको छ निकै राम्रो लाग्छ कार्यक्रमको उत्तर उत्तर प्रगतिको कामना पनि छ है भनेर लेख्नु भएको छ निकै आभारी रहन्छु तपाईँप्रति तपाईँले हामीलाई इन्टरनेटमा होस् चाहे त्यो रेडियोमा होस् सबै ठाउँमा जस्तो सुकै अवस्थामा रहे पनि तपाईँले हामीलाई सुनिदिनुहुन्छ निकै आभारी रहे तपाईँप्रति शिवगिरिजीप्रति निकै आभारी रहे प्रिय मित्र यो बसाइँमा रहेर हामी तपाईँकै यस्तै यस्तै रचनालाई वाचन गर्ने गर्छौँ र यो बसाइँमा रहेर तपाईँकै रचनाहरूलाई हामी स्थान दिने गर्छौँ त्यस्तै अर्को रचनालाई अगाडि जोड्न चाहन्छु सुदिप घाइलजीले भण्डारा चितवनदेखि पठाउनु भएको एउटा रचना छ उहाँको रचनालाई पनि अगाडि जोड्न चाहन्छु आफ्नो भन्ने कोही छैन यहाँ परायको कुरा सुनेपछि आफ्नो भन्ने कोही छैन यहाँ पढाएको कुरा सुनेपछि बैमानीको के आश भोर यहाँ अर्कालाई नै सुनेपछि आफ्नो भन्ने कोही छैन यहाँ पढाएको कुरा सुनेपछि बैमानीको के हास भोर यहाँ अर्काले नै सुनेपछि टाउको खुट्टा राखी हिँड्न खोज्छन् जब यहाँ टाउको माथि खुट्टा राखी हिँड्न खोज्छन् जब यहाँ मान्छे भन्ने जात देखाउँछन् मन बाँध्ने बुनेपछि आफ्नै भन्ने कोही छैन यहाँ पराएको कुरा सुनेपछि बैमानीको के आशा भोरा यहाँ अर्कालाई नै चुनेपछि बैमानीको के आशा भएर यहाँ अर्कालाई नै चुनेपछि आफ्नो मान्छेले त्यो अरू कसैलाई चुनेका कुराहरू आफ्नो भन्ने कोही नभएका कुराहरू पढाएका कुरा सुनेपछि अनि त्यसै गरी टपको माथि खुट्टा राखेर हिँड्न खोज्दा मान्छे आफ्नै जात जनाएका कुराहरू यहाँ हुँदैछन् बाध्यतावश चाङलाई बुनेपछि आफ्नै मा जीवनलाई चाहिँ आफ्नै त्यो खुट्टालाई टाउको माथि राख्नु परेका कुराहरू पीडा भोगेर हिँड्नु परेका कुराहरू रचनामा हुँदै थियो निकै सुन्दर रचना यो सुन्दर रचनाको लागि सुदीप घायलजीप्रति आभारी रहे यस्तै यस्तै रचना आगामी श्रृङ्खलाहरूमा व्यवसायमा रहेर रहे पनि तपाईँको वाचन गर्न पाइराखौँ त्यस्तै सन्देश केसीजीले रत्नगरदेखि पठाउनु भएको एउटा मुक्तक छ उहाँको मुक्तकलाई पनि अगाडि जोड्न चाहन्छु यो अमूल्य समय खास नभएदेखि यो अमूल्य समय खास नभएदेखि अनि तिम्रो आसपास नभएदेखि यो अमूल्य समय खास नभएदेखि अनि तिम्रो आस पास नभएदेखि तिमीले के सताउँथे मलाई नानु तिमीले के सताउँथे ना मलाई नानु मेरो हर्पल चल्ने श्वास नभएदेखि यो अमूल्य समय खास नभएदेखि अनि तिम्रो आश पास नभएदेखि निकै सुन्दर रचना यो सुन्दरचनाको लागि पनि सन्देश केसीजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु हरपल आफ्नो मायलुको निम्ति त्यो श्वास चलेका कुराहरू श्वास नभएदेखि त्यो मायालुले कसरी सताउने थियो भन्ने कुराहरू हुँदै थियो रचना निकै सुन्दरचना यो सुन्दरचनाको लागि फेरि पनि आभारी रहे सन्देश केसीजीप्रति आगामी दिनहरूमा पनि यस्तै यस्तै रचना पठाउँदै गर्नुहोला त्यस्तै अर्को रचनालाई पनि अगाडि जोड्न चाहन्छु जीवनाधिकारीजीले चैनपुर चितवनदेखि पठाउनु भएको एउटा मुक्तक छ उहाँको मुक्तकलाई पनि यो बसाइमा रहेर अगाडि जोड्न चाहन्छु मेरी सानी मुस्कान हो मेरी सानी ओठ मुस्कान हो मेरी सानी कहुना नपुरोस् मतल आँसू दिए दैव तिमी मतलब आँसू दिए दैव तिमी मेरे सानूलाई क नआओस् आँसु त्यो सानीलाई ओठमा मुस्कान होस् मेरो सानीलाई कहिले रुना नपरोस, आफ्नो त्यो मायलुलाई रुन नपरेका कुराहरू रुन नपरोस् है भन्ने कुराहरू हुँदै थियो रचनामा त्यस्तै ते अर्को रचनालाई पनि अगाडि जोड्न चाहन्छु देउरालीको बरको रूप ढल्दा सपनामा देउरालीको बर्को रुख ढल्दै थियो सपनीमा जताततै चिसोहुरी चल्दै थियो सपनीमा जताततै चिसोहुरी चल्दै थियो सपनीमा फुट्दै थियो चुरा अनि पुछििदेऊयो सिउँदो तिम्रो फुट्दै थियो चुरा तिम्रो पुछििँदै सिउँदो तिम्रो तिम्रो छेउमा मेरो चिताह जल्दा थियो सपनीमा देउरालीको बरको रुख ढल्दै थियो सपनीमा जताततै चिसोहुरी चल्दै थियो सपनीमा कर का को भर हो हम्रो सान घर थो एक का भर थो ते भाओ जिंदगी मा थियो जुन पुराको थियो हाम्रो सानो घर थियो ो चूड़ो चंगा कहा हो रो पुग्यो होला होना थागो चंगा हो रो कहाँ पुग्य आफ्नो जिन्दगीदेखि आफै निराशा देख्छु आफ्नो जिन्दगीदेखि आफै निराश देख्छु भौतारी यताउता जाना हताश देख्छु कलकलाउँदो त्यो जवान जीवन निराश निराश कलकलाउँदो त्यो जीवन निराश निराश बादल मडारिँदा आकाश झैँ उदास देख्छु भौतारी यताउता उता हताश देख्छु किन होला आफ्नै जिन्दगी देखि हारे जस्तो किन होला आफ्नै जिन्दगीदेखि हारे जस्तो खै आजभोलि कस्तो कस्तो आभास देख्छु भौतारी यताउता जान हताश देख्छु सम्पूर्ण भएर नि आज धोका पाहुनाले सम्पूर्ण भएर नि आज धोका पाउनाले सधैँ सधैँ तिम्रो आँखामा प्रभास देख्छु भौतारी यताउता हताश देख्छु एउटा तारा झरेर के भो बाकी थुप्रै छन् एउटा तार झरेर के भो बाँकी थुप्रै छन् मेरो यो कुराले तिमीलाई विश्राम देख्छु आफ्नो जिन्दगीदेखि आफै निराश देख्छु भौतारी यताउता हताश देख्छु भौतारी यताउता जान हताश देख्छु b वास्तमै तपाईँ मेरो जिन्दगी यस्तै हुनसक्छ कहिले निराशा त आउँछ नै हामीलाई कहिले खुसीको त्यो फड्को मार्न सक्छौँ हामी कहिले खुसी खुसीमा रमाउन सक्छौँ त कहिले हामी दुःखमा आँसु मात्र बगाइराखेको अवस्था हुनसक्छ मैले यो बसाइमा एउटा जिन्दगी आफ्नो जिन्दगीदेखि आफै निराशा देख्छु भौतारी यताउता जान हताशा देख्छु कलकलाउँदो त्यो जीवन निराशा निराशा बादल मराडिदा आकाश झे उतास देख्छु भौतारी यताउता जान हताशा देख्छु यो सुन्दर गजललाई व्यवसायमा रहेर वाचन गरे अभागी अभागेजीले पठाउनु भएको थियो यो रचनालाई र उहाँ हाल मलेसियामा कार्यरत हुनुहुन्छ उहाँले पनि यो रचना मेल गरेर पठाउनु भएको थियो आरजे दीपेन्द्र वान चाहिँ उहाँले इमेल गरिदिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु प्रिय मित्र युवसायमा रहेर हामी तपाईँकै रचनाहरूलाई जोडिराखेका छौँ तपाईँकै रचनाहरूलाई वाचन गरिराखेका छौँ त्यसै गरी, गरी अर्को रचनालाई पनि अगाडि जोड्न चाहन्छु जोडेको नाता तोडेर जानेलाई जोडेको नाता तोडेर जानेलाई चिनो रुमाल छोडेर जानेलाई वास्तवमै त्यो आफ्नो माइलोले रुमाल छोडेको हुनसक्छ जोडेको नाता तोडेर जानेलाई चिनो रुमाल छोडेर जानेलाई संसारभरिकै खुसी देऊ भगवान् संसारभरिकै खुसी देऊ भगवान् रातो घुम्टो शिरमा जोडी जानेलाई रातो घुम्टो शिरमा जोडी जानेलाई जोडेको नाता तोडिजानेलाई चिनो रुमाल छोडेर जानेलाई आफ्नो त्यो मायलुलाई चाहिँ सधैँभरि खुशी छाओस् है मलाई मेरो ना मसँगको नाता तोडेर गए पनि त्यो चिनो रुमाल छोडेर गए पनि र रा रातो घुम्टो शिरमा हालेर अर्कैको डोलीमा चढेर सजिएर जाँदाखेरि पनि सधैँभरि मेरो मायलुले चाहिँ खुसी पाइराखोस् है भन्ने कुराहरू रचनामा हुँदै थियो निकै सुन्दरचना यो सुन्दर रचनाको लागि आशिष बस्नेशजीलाई धेरै धेरै धन्यवाद उहाँले यो चिसो पानीदेखि चाहिँ यो रचनालाई पठाउनु भएको थियो धेरै धेरै आभारी रहे उहाँप्रति भने र त्यसै अर्को रचनालाई अगाडि जोड्न चाहन्छु मैले नसक्ने भए तिम्रो मनमा छुरा रहेछ मैले नसक्ने भए तिम्रो मनमा छुरा रहेछ मैले नसक्ने भए तिम्रो चर्चाको कुरा रहेछ विश्वासले जिते संसार जितिन्छ भन्थे विश्वासले जिते संसार जितिन्छ भन्थे मैले त नसक्ने भए तिम्रो त ता ताल बेस्युरा रहेछ मैले नसक्ने भए तिम्रो चर्चाको कुरा रहेछ तिम्रो साथ खोज्दै दुरोबाट धाएर आएँ तिम्रो साथ खोज्दै दुरोबाट धाएर अहिले मैले त नसक्ने भए तिम्रो त साथी सुर रहेछ मैले नसक्ने भए तिम्रो मनमा छुरा रहेछ वैशाख आए प्रणयसूत्रमा बाँधिउँला भन्थे वैशाख आए प्रणयसूत्रमा बाँधिउँला भन्थे मैले नसक्ने भए तिमीसँग अर्कैको चुरा रहेछ मैले नसक्ने भए तिम्रो चर्चाको कुरा रहेछ मैले नसक्ने भए तिम्रो मनमा छुरा रहेछ आफ्नो मायलुको मनमा चाहिँ छुरा भएका कुराहरू त्यो मायलुको कुरा बोलीले चाहिँ आफूलाई लो लोभाएका कुराहरू रचनामा हुँदैथ्यो निकै रचना, यो सुन्दर रचनाको लागि पनि धेरै धेरै आभारी रहे उहाँप्रति धेरै वर्ष पहिला एउटा भारतमा जनके नामका शिक्षक दर्शन शास्त्री त्यति बेलाका सही सल्लाहकार बसोबास गर्दाथे अर्थ र राजनीतिशास्त्रका अग्रणी मानिने जनकीयका दुई किताब अर्थशास्त्र र नीतिशास्त्र निकै चर्चित मानिन्छन् जसमाथि नीतिशास्त्रमा जीवन जिउने जी तरिका र सूत्रका बारेमा लेखिएको छ नीतिशास्त्रबाट निकालेका केही पङ्क्तिहरू यहाँ यो बसाइ कार्यक्रम मेरो रचनाको बसाइमा रहेर वाचन गर्न चाहन्छु अरूको गल्तीबाट सिक्नुहोस् तपाईँ आफै धेरै भाच्नुहुन्न कि सबै गल्ती आफै गरेर सिक्ने मौका पाइयोस् व्यक्ति अत्याधिक इमान्दार हुनु पनि कहिलेकाहीँ अभिसा भइदिन सक्छ सिधा रुख सुरुमै ढालिन्छन् भलाइ सर्प विषालु नहोला तर उसले विषालुले सर्पले जस्तै नाटक गर्नुपर्दछ हरेक मित्रताको पछाडि केही न केही स्वार्थ हुन्छ नै स्वार्थ बिना कुनै मित्रता हुँदैन यो तितो सत्य हो कुनै काम सुरु गर्नु पूर्व सधैँ आफैले आफैलाई तिन प्रश्न सोध्नुहोस् किन गर्ने यो काम यसको परिणाम के हुनसक्छ के म यसमा सफल हुनेछु तिनै प्रश्नको सन्तोषजनक जवाब आएपछि मात्र अगाडि बढ्नुहोस् जीवनमा जसै डर त्रास नजिक आइपुग्दछ त्यसलाई आक्रमण गर्नुहोस् नष्ट पार्नुहोस् विश्वको सबैभन्दा ठुलो शक्ति भनेको युवा र महिलाको सुन्दरता हो फुलको सुगन्ध हावामा हावाको गतितिर मात्र बहन्छ तर एक व्यक्तिको सच्चाइ सबै दिशातिर बहन्छ तपाईँका भावना तपाईँका भगवान् हुन् आत्मा तपाईँको मन्दिर मान्छे जन्मलै होइन कर्मले मान्छे जन्मले होइन कर्मले महान भन्छ आफ्नो बच्चाको पहिलो पाँच वर्ष उसलाई प्रियले झे माया गर्नुहोस् त्यसपछिको पाँच वर्ष गाली गर्नुहोस् सिकाउनुहोस् सोह्र वर्ष भएपछि तपाईँका बच्चा साथी सरह विवाह गर्नुहोस् व्यवहार गर्नुहोस् हुर्केका तपाईँका आफ्नै सन्तान हुर्केका तपाईँका आफ्नै बच्चा तपाईँको साथी भन्न सक्छ प्रिय मित्र वास्तवमै यो जीवन्त रचना हो तपाईँको जीवनमा पनि यस्तै हुनसक्छ यो बसाइमा रहेर यो मिठो आवाज फेरि पनि तपाईँको लागि फै माया सपना जसते बनी खसते गौ जीवन फसते गौ हो तिम्रो यादमा जल्दिनँ अबदेखि होमा तिम्रो यादमा जल्दिनँ अबदेखि ओइलिएको साग झैँ गल्दिनँ अबदेखि मेरो मन नै कठोर भाषा छुरा रोपे त्यो कुराले मेरो मन नै कठोर भाषा छुरा रोपे त्यो कुराले खाग नभएको पिलर झैँ ढल्दिनँ अबदेखि हो म तिम्रो यादमा जल्दिनँ अबदेखि ओइलिएको साग झैँ गल्दिनँ अबदेखि प्रिय मित्र व्यवसायमा रहेर हामी तपाईँकै रचनाहरूलाई वाचन गरिराखेको छु सुदीप लामाजीले खोराकदेखि पठाउनु भएको एउटा रचनालाई मैले यहाँनिर वाचन गरेँ हो म तिम्रो यादमा जल्दिएन अबदेखि ओइलिएको साग झैँ गल्दी न अबदेखि वास्तवमै हामी आफूलाई आफैलाई नै अगाडि बढाउनुपर्छ हामी आफैले आफैलाई सम्हाल्न सक्नुपर्छ यो रचनामा यस्तै कुराहरू हुँदैछ निकै सुन्दर रचना आभारी रहेँ सुदीप लामाजीप्रति पनि हामी कार्यक्रमको निकै अन्त अन्त्यतिर राखेका छौँ अब भने बाट फर्सैबाट उठ्नुपर्छ भन्दै हुनुहुन्छ पार दर्पण पारिका मित्र विष्णुजीले र अब भने हामी कार्यक्रमको निकै लगभग लगभग अन्त्यतिर आइसकेका छौँ र अन्त्यमा रहेर निक्कै निकै रुचाउनुभएका सामूहिक गजलको पालो आइपुगेको छ र तपाईँको सामूहिक गजल सुरु गर्नुभन्दा अगाडि पढ्नुभन्दा अगाडि आजको सामूहिक गजलमा सहभागी बन्नुहुने केही मित्रहरूको नाममा यहाँ चर्चा अगाडि बढ्न चाहन्छु अन्जान सौगात बर्दियाका मित्र हुनुहुन्छ गणेश रोका रमेश पौडेल प्रेम पौडेल चितवनका हुनुहुन्छ गोविन्द कोइराला बहारा रामचन्द्र बस्याल चितवन सम्पूर्णप्रति आभारी रहन्छौँ र त्यसै गरी शिवगिरिजीप्रति पनि निकै आभारी रहेँ र त्यसै गरी लेख कार्कीज्यूप्रति पनि निकै आभारी रहन्छु म जसले मलाई इन्टरनेटमा रेडियोमा सुन्नुभयो तपाईँ सबै सबैलाई धन्यवाद र प्रविधिमा रहेर लाई साधिन प्राविधिक मित्र विष्णुप्रति आभार प्रकट गर्दै तपाईँका सामूहिक गजललाई म यसरी वाचन गर्छु र आजको कार्यक्रमबाट यो बसाइँबाट यसरी उठ्छु लागेपछि मुगलाने ती रामहरिका कथा लागेपछि मुग्लाने ती रामहरिका कथा विडम्बना एक्लै घरमा विचरीका कथा सम्झनामा हराए नियालीका आँखाहरू मर्दै आँस झर्ने आँसु गहभरी कथा विडम्बना एक्लै घरमा बिचारीको कथा सुखसँग जीवन जिउने आशा मनमा बोके लाग्दा परदेश भोगिने नाना नानाथरीका कथा विडम्बना एक्लै घरमा बिचरीका कथा बुझ्न सक्छ कसले संसार सारा गलाउने बुझ्न सक्छ कसले संसार सारा गलाउने अर्धाङ्गना सुन्दर अनि त्यो परीका कथा मर्दै आशा झर्ने आँसु गाहभरिका कथा जान्ने सुन्ने सबै भए कति त जस्तो लाग्छ जान्ने सुन्ने सबै भए कि त जस्तो लाग्छ कति सुनौँ सधैँ यही बारखरीका कथा लागेपछि मुख रामहरिका कथा विडम्बना एक्लै घरमा बिचरीका कथा विडम्बना रामहरिका कथा विडम्बना एक्लै घरमा बिचरीका कथा मित्र यो बसाइँबाट उठ्न चाहे फेरि पनि अर्को हप्ता तपाईँ र मेरो भेटघाट हुने नै छौँ साहित्य र सिर्जनाको सम्मान गरौँ नमस्कार are na ran bhookhe ho man bhari raha re bhookhe mita mita sapna bun chhu maan ya na कान्छु तिमी मलाई माया त गर्छौ नि होइन त्यो पनि सोध्ने कुरा हो र त्यसो भए न त नै दिदीको बिहे नै मम्मीलाई सोधौँ त्यसो भए पल्सर बाइकमा घुम्न